धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय सात ठुलो हर्षको प्रस्तुति कार्यक्रम अर्फको चौतारीमा कार्यक्रम अर्फको चौतारीको बसाइमा उपस्थित भइसकेका छौँ म तपाईँको दिलको साथी राजन दिल गुरुङ सँगै हुनुहुन्छ आदरणीय हजुरबा आज चाहिँ डुलुवाजे आउनु भएको छ अर्को बाजे आउनु भएको छैन हजुरबा चाहिँ आज अन्तै काम परेर चाहिँ उहाँहरूले आफ्नै दाजुभाइ पठाउनु भएको छ यहाँ जानी जाने घर अनि तर ए चाहिँ म यहाँ चाहिँ चिउरिनी गरी बोल्ने घर गएपछि है म बुढो मान्छेलाई ख्याल गर्दैनौ <laughs> <एगार रही> <laughs> आफूलाई <कौस्त> <laughs> पन्जा किनेर ल्याइदियो हात थिरेर पन्जा लगाएर सबै कुरो हजुरबाले सम्झना तगडा छन् साथी हो हाम्रो आवाजलाई तपाईँसम्म पुराउनु सपोर्ट गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अरू पटेको चार पौड पाँच महिना राजनीति हो त्यो चस्ट फरक नहोस् नहुनु त्यसै त पीडा छ पीडामाथि पीडा नथपिदिनु है नाति म त चाहिँ बुढो मान्छे होइन आज त फेरि गफहरू लाग्यो उता को नाति नाति नआएर नमस्ते हजुर नमस्ते त्यहाँदेखि को बोल्दै हुनुहुन्छ होइन ए एकछिन एकछिन एकछिनगर नौबाट ए हर्को नाति हजुर हजुर मैले गरेर नबस्थे चाहिँ ढुङ्गाको थियो क्या मैले नबस्थेँ भन्दाखेरि नबोल्ने नातिले ना भन्दा चाहिँ फ्यात्थ्यो बोल्ने यहाँ त हाम्रो डुलबाजी आउनु भएको छ अलिअलि त्यस्तै त्यस्तै बोल्नुहुन्छ माइन्ड नगर्नु है होइन होइन केही छैन अब तपाईँलाई थाहा छ कार्यक्रममा हामी चाहिँ एकदम उखान टुखाको खेल खेल्छौँ र मनकाउने फेन्सी स्टोर्सबाट एकजनाले पुरस्कार पनि पाउँछौँ त्यो पनि छ होइन भगवान् यति बिटी पाइन्छ त अनि दुल्ला बाजे अब तपाईँले सोध्ने मैले सोध्नु त नि उखान टुखा अब म हुँदा कसैले सोध्नु पाइन्छ नौ सर मैले चाहिँ यो अर्को प्रोग्रामको लागि फोन गरेको थिएँ त्यसमा लाइन दिनुभएछ फेरि ए अर्को प्रोग्राम भन्नाले यो जन्मदिनको लागि भयो के गर्ने उखान टुक्का सोध्ने कि नसोध्ने त खै मलाई त त्यति थाहा छैन उखान टुक्का त्यसो त नाटिक के भन्नु छ भने यस्तो गर्न पाइयो नि त त्यो होइन के भन्नु छैन खै उखान टुखानी सोध्नुहोस् भन्यो कि नसोध्नुहोस् भनौँ मैले त केही सोध्नै सकिरहेको छैन अब त्यो जन्मदिनको शुभकामना पनि टिपाउनु होला हजुर हजुर अनि अहिले भने कार्यक्रममा आइहाल्नु पो उखान टुखा खेल खेल्ने प्रयास गरौँ एकपल्ट हुन्छ हुन्छ सोधि नै मैले सोधेँ पछाडिको भाग चाहिँ तपाईँले भन्नुपर्छ अगाडिको भाग मैले भनिदिइहालेँ है त ठाउँ भने दिनभरिको सिकार पछाडि के होला नखाउ भने कान्छुनु रोकियो भने लाग्छ खै मलाई के गर्नु यसैलाई अन्तिम जवाब मान्ने त त्यसैलाई अन्तिम जवाब मान्ने कम्प्युटरलाई सोध्नु पऱ्यो के भयो कम्प्युटर दुर सिपालु मान्छे अर्कै कार्यक्रमको लागि आउनु हो कि यता टे मिलाएर विजयताको सूचीमा है है हजुरले लास्ट पुरस्कारै पाइने सम्भावना हो या त अरू नातिले आएर मिलाएन भने त पुरस्कार पक्का भएन हो नि आज फेरि डाँडा के अरे बुलो बाजे आएको के हो यस्तै भइरहेको छ ल कार्यक्रममा आउनुभयो विजेताको सूचीमा पनि पर्नु भयो अनि त्यो शुभकामना पनि टिपाउनु होला अहिले भने सुटिन्छ नमस्कार आए गाँठे कति चाँडै आए तर किन आए भन्ने कुरो यहाँ चाहिँ गम्भीर भयो कि भएन गम्भीर हो नि पनि अब शुभ कार्यकै लागि जन्मदिनको शुभका लागि नाति आए आए आज के भन्छ भन्दाखेरि जनै पूर्णिमा अब आजको दिन हेर नाति यतिको हातमा धागो बाँधियो यतिको हातमा धागो बाँधियो यतिको हातमा धागो बाँधि धागो बाँध्या छु बाँध्या छु बाँध्या छु अनि अब नाति नातिनाको भिड बढ्दै गएको छ बढ्दै गएको छ बढ्दै गएको छ अनि मेरो पाले के गरी थाहा अब एकैचोटि एउटा एउटा गरेर मान्दा टाइम नपुग्ने भयो बिसजना नातिहरूको ग्रुप बनाउने बिसजना नातिको हात एकै ठाउँ राख्ने बिसजनालाई खान् नन्दान्ना घुएर बाँध्ने लै नाति नातिने ना। आफ्नो भाग जति काट्दै लिँदै मिलाउँदै लगाए मात्रै हिँड्यो भने साथी आज <laughs> डुलु <laughs> <laughs> बाजे लिएर आएको खै खे भन्छन् के के भन्छ अर्को हजुरमा कता गयो बाजेले आज बित्तास पाएन अर्को हजुरमा के गरे थाहा छ ए ए नाति एकछिन बस् न सुन्छन् नि नाति नातिले हाम्रो कुरो के हो भन्दाखेरि त्यो भुइँचा लगाएको थियो नि अस्ति फेरि भुइँचा आउन सक्छ भन्ने कुराहरूलाई थाहा पाएछन् अनि त्यो मेरो चाहिँ घर मेरो नातिको एउटा भटवटे छ क्या छोत्रो छोत्रो अनि त्यो बेलुका यसो भटवटेहरूको त्यो टाउका लाउने टाउको हुँदो रहेछ निम्ट कि के हेमलेट भन्दो रहेछ के भन्छ हो त्यो हेमलेट छ नि छैन गाँठेकोमा यसो होइन त्यो हजुरबाले लाएर सुतेछाइ के गरेर त्यहाँ भुइँचा लाउनु सक्छ हेमलेट लाएर सुतेपछि कमसे कम टाउको तोगेपछि बाँचिहाल्छु हजुरबा कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ कोराकबाट राजन चेपाङ के छ राजन चे हल एकदमै अब आज डुलुवा बाजेको फेला पर्ने हुनुभयो तपाईँ यो राजे नाति अनि धागो बान्थ्यो कि बाँधि धागो बाँध्नुभयो कि बाँध्नु भएन आज हातमा किन हो बाजे उता पुग्नु भ्याउनु भएन यसरी बुझ्दा नि हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा उखान हालिहाले है त म अगाडिको भाग भन्दैछु तपाईँ पछाडिको भाग भन्नु होला है आफ्नो दिउँ त मै मरिजाउ पछाडि के होला आफ्नो साह्रै छ हजुर भाइ ढुल्ला बाजेले इङ्ग्लिसमा बोल्न थाल्यो इजी छ अरे <laughs> इजी छ आफ्नो दिउ त मै मरी जाउँ अनि के के, के हो के के हो छ कि यहाँ पछाडि नै त्यो चाहिँ तपाईँले भन्नुपर्ने हो गाह्रो परे रे गाह्रो परे ल यसो गरौँ अर्को हप्ता फेरि प्रयास गर्नु होला अहिले भने छुट्यौँ है त छुटिन्छौ नमस्कार राजन छेपाङ आउनु भएको थियो कोराकदेखि है होइन फेरि कोही साथी आउनु भएको छ मेरो कहाँदेखि को बोल्दै हुनुहुन्छ नमस्कार नमस्ते नाम पनि भनिहाल्नु शुभ नाम रमण वाग्ले रमण वाग्लेमण नाति खोइ हात यता पाउँथ्यो यन ति चुप लाग्वानी द्धा रक्षे चला कति राम्रो देखेँ नातिको माग्ने भयो दक्षिणा खोइ तमण नाति अब के भन्छ त्यो आजभोलि म दक्षिणा नगदमा लिने गराएको छैन त्यो ब्याङ्कमा चाहिँ नि मेरो त्यो खातामा म खाता नम्बर एसएमएस गरिदिन्छु त्यहाँ लगेर त्यही दस हजार जति जम्मा गरिदिनु होला है त्यो नाति हुन्छ खर्क रहेछ नि हाम्रो डुल्ला बाजे अनि रमणी चाहिँ कुन ठाउँबाट हो ए पदमपुरबाट है हेलो मैले एउटा उखान हालेँ है त तपाईँको लागि आधा मात्रै आधा चाहिँ तपाईँले भन्नुपर्ने भयो है हजुर बाजे राखेँ है त ल ल ठोकम ठोकम आफ्नो दिउँ त मै मरी जाउँ आफ्नो आफ्नो दिउँ त मैमरी मैमरी जाउँ आफ्नो दिँदा मैमरी जाउँ पछाडिको भाग के होला यो मैमरी जाउँ प्रयास गर्ने त अब अर्को हप्ता प्रयास गर्ने होला जस्तो लाग्यो कि हुन्छ छुट्टिन्छौ नमस्कार होइन ए नादी हजुर गाह्रो पर साथीकै गाह्रो पऱ्यो क्या हो मलाई नि त्यस्तै ला हजुर कसो गरौँ अब अहिले चाहिँ हामीले अहिले आएर मूल्याङ्कन गरेका छौँ है दुईजना नाति आइसक्यो यो प्रश्नको उत्तर मिलाउनु नसकेका हामीले अहिले आएर यही यता गाह्रोको अवचेन गरौँ भने त्यो दुईवटा नातिमाथि अन्याय हुन्छ कि हुँदैन हुन्छ त्यही भएर त्यो दुईवटा नाति पुनः फोन सम्पर्कमा आउनुहोस् हामी अर्को सिक्छौँ यो गाह्रो गर गरौँ जेले आज डुबाए गएको थियो डुलाए डुलाए यसो गरौँ हजुरबा ए बाजे खालि हजुरबा भनिराखेको बानी बाजे भन्न त गाह्रो गाह्रो त्यो बुढोले कति सम्झेँ भने कि होइन कति नराम्रो थाहा छ भनौँ अर्को भनौँ के गर्दै थाहा छ एकचोटि मलाई चाहिँ नि अब म त अलि पहिल्यैदेखि आएको हो नि त ऊ घर घर घामबाट आएको रहेछ मलाई भने ए दुलुवा हिँडा चाहिँ फिल्मबाट जाऊँ भने उनीहरूले लौ त लो अब त्यो पुराना पुराना मान्छे दुईजना पुरा बुढाबुढा मिलेर फिल्ममा जाऊँ भनेर गयो आ, आ, सिनेमा हलमा गएको त्यो कुनो सबभन्दा राम्रो टिकट ल्याऊ भनेर मागेको थिङले पैसा ध्वान्स देखाउनलाई क्या अनि बालकुनीको टिकट दिए दुइटा अनि टिकट देखाए गेटमा अनि यो भाउ हामी कहाँ भन्ने हो भनेर सोधेको थिङले अनि उसले यो सबभन्दा महँगो टिकट हो यो टिकटले यसरी जाऊ भन्नु पाइन्छ सबभन्दा पछाडि बसेर हेर्नुपर्छ तपाईँहरूले भनौँ त्यहाँबाट ती कुरा रहेछ ए महँगो टिकट नि कटाउने पछाडि बसो भने नि भनेर म एउटा टिकट त मेरो आज थियो अर्को टिकट लिएर स्वाटे पर्दाको अगाडि बसेर पुरै फिल्म हेर्दै थियो बालपुरी भनेको के हो थाहा छैन यता आऊ भने त पछि भन्थ्यो बाजेलाई थाहा भयो सबै कुरो भोग्या बाजे हजुरबा बिचरा सोझै छन् के भन्ने हो त्यो अन्त बिच लाजेको पछाडि भन्थ्यो नि साँच्ची नाति त्यो भोलि रेडियो अर्को गाई जात्रा गाई जात्रा विशेष दुई हजार एकात्तर हुँदैछ हुन्छ नि हजुरबा बिहान एघार बजीबाट चार बजीसम्म त त्यो हाँस्दा हाँस्दै घुँडी फुटेर मर्न सक्छु भनेर मुटो रोग विशेषज्ञलाई साइडमा राखेर लाग्छ अनि त्यहाँ त मैले सुनेको त नेतालाई नछोड्ने रे हिरोइनलाई नसोड्नेछोड्ने कसैलाई नछोड्ने कुरा सुनेको छ त्यही सुनेको थिएँ मैले नि भगवान् भोलि त विश्वभरिका मान्छेले सुन्छन्थ्यो भनेपछि भोलि गाई जात्रा बबालै हुनु छोड्ने त अर्को हजुरको थिएँ नि राजपा भेटौँ न तपाईँको काँडै भेट्यो नि आज मलाई तपाईँ पनि खालि खोइरो भन्नु मात्रै लाग्यो काँडे खोइरो के अरे डुलो बाजे यो आजको यो कार्यक्रममा आउनेले कहाँबाट पुग्यो त्यो हाम्रो चाहिँ नि मोना कहाँ मोना स्टोर छैन त्यो टाढी चोकबाट हुन त के थियो भन्ने पहिला पो बरको रुख थियो पिपलको रुख थियो बरपिपलको चौतारो भन्दा फलानी यतातिर त्यो रेडियोतिर बिताउनु पर्थ्यो त फलानी उपसल बरपिपल चौतारीको अगाडि अब इस्ट बरपिपल चौतारी नगरपालिकालाई सबै काटिदिइहाल्यो अब त्यो भगवान् विष्णुको रुख भन्छ नि पिपललाई त्यो पिपलको रुख जबैसम्म उखालिदिए एउटा पिपल काट्यो भने एक गाई मारे बराबर पात लाग्छ भन्थ्यो क्या अब अब कति पापी भयो त भन्दै थियो विकासको नाममा हुने विनाश यस्तै हो त्यही काटिएको पिपलको रुखभन्दा उत्तरतर्फ अलिकति अगाडि बसी Mm. मनोकामना फेन्सी स्टोर छ हाम्रो yeah. प्रोपाइटर चाहिँ लोनी नाति हुनुहुन्छ होइन oh, oh, oh. ना? uh. त्यहाँ त अब त्यो बच्चालाई चाहिने हरेक कपडा जुत्ता सबै ल मेरो नाति नाति नै जतिखेर नि मनोकामना जाऊ भन्छ अनि मेरा छोरी बुहारीहरू पनि यस्तो डिजाइन डिजाइनको स्यान्डिल चप्पल पनि मनोकामना जाने भन्छ है अनि छोरो बजे के भन्छ ए हाम्रो मिल्ने यस्तो चाहिने जिनिसको पाएर सबै कुरो अर्को चाहिने छोरी के भन्छ फेरि ए कस्तो राम्रो राम्रो चाहिँ नि टी सर्ट कपडा पाइदिएर चाहिँ भगवान् भन्छ लास्टमा सबैले त्यस्तो भने सुन्दा सुन्दा सुन्दा दिगदार लाएर मैले पनि ए तिम्रोबाट मनगमा जान्छ हौ म चाहिँ जान्दा भनेर म नि शान्का साथ गएर पछाडि झुन्डाउने बेताको लौरी भएको छाता किनेर ल्याइदिन्छु मनकाउना मोबाइल नम्बर फोन नम्बर नि होला नि ए त्यो त अब त्यो अन्ठानब्बे चाहिने चार कति र पता चार पचास चौवालिस तिन सय उना अनि त्यहाँ अर्को टेलिफोन चाहिँ पाँच बैसठी तिन सय सन्ताउन्न भर्खरै एकल ए मेरो लागि यस्तो डिजाइन कपडा छ कि छैन भनेर सोध्नुहोस् उताबाट किन नहुने आउनुहोस् यहाँ फरकै पर्दै अर्पणको चौतारीमा व्यवस्था गरे नाति एकछिन मेरो छिमेक एउटा बिहे थियो बिहेमा बेहुला सबभन्दा सर्वोत्कृष्ट देखिएको कसरी देखियो भने त सबै मनकामना फेन्सीको चावर ल्याएर बिरेको भन्दा पनि अब मैले क्वान्टी बनाएर लिएर छु त्यो क्वान्टी खानिजेलसम्म उसले के के गर्छ हामी समय सापेक्ष व्यंग्य को समाजन एक राष्ट्रीय हास्य कलाकार प्रस्तुति 26 गते सोमवार बिहान 11 बजे अर्पण खबर पची चार बजे समय मात्र रेडियो अर्पण एक सौ चार थोप्लो मुख्य प्रायोजक आधिकारिक्रेता सागर मोटर साइकिल सेंटर रत्नगर आठ बकुलहर प्रोपाइटर सागर रावल मोबाइल अंठानब्बे चार बावन्न बहत्तर सात से सात संध्या कस्मेटिक स्टोर खैरणी पुराना पर्सा बजार पुलचोक चौधरी पोलिक्लिनिक ठीक अगाड़ी प्रोपाइटर दीपी चौधरी मोबाइल अंठानब्बे चार तिरपन्न बाईस आठ सय सोलह प्राजक क्वालिटी प्रिंट का नाम एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरहनी नगर पालिक 24 चौबीस कोठी पर्सा बजार एवरेस्ट बैंक को तल प्रो रमेश लकांद्री फोन शून्य छपन्न पांच बयासी ओरिजिनल मोबाइल को एवटे विकल्प सगरमाथ मोबाइल गंगा प्लाजा सौराह मोबाइल अंठानब्बे सहयोगी पुष्पांजलि गिफ्ट एंड किचन स्टोर्स स्कूल सटर सौराह चोक सुदीप सु सेंटर चौधरी पोली क्लिनिक नजिकैर पुलचोक पुरानो पर्सा बजार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 कक्षा सात आठ नौ पढ़ना पाईने कई पांच विषय पास करे पुगने साइंस रनिवार्य पढ़ना नाल सरकार मन्यता प्राप्त साथ ही विश्व भरी ने मान्यता प्राप्त हो पास सजिल संपर्क रोज एजुकेशन सेंटर खैरनी चार पर सात सितुवन फोन नंबर शून्य छप्पन्न पाँच तिियासी चौवालीस मोबाइल अंठानब्बे चार पचास उन्नपचास दुई सौ अठहत्तर रठानब्बे पाँच पचास अंठावन दुई सय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 कलात्मक ढुंगे धारा चिल्ड्रेन पार्क म्यूजल्त पार्किंग सुविधा चित पर्यटक सहित आज को, सुभी दा। चितवन या, को आजको आधुनिक युग में सब जानने स्विमिंग टेनिक को व्यवस्था होटल गंगोत्री हाईवे में आरामदायी लॉजिंग व्यवस्था साथ ही तीन महीना देखी एक वर्ष सम्बा लो स्विमिंग एवं रेस्टुरेन्ट मैं पंद्रह प्रतिशत छोट को व्यवस्था संपर्क हम सब शून्य छप्पन टाड़ी फोन पांच सौ अड़तीस मोबाइल अंठानब्बे पांच पचास छैसठी शून्य चालीस और अन्ठानबे शून्य उनतीस छप्पन शून्य पैतालीस वेबसाइट डब्लू डब्लू डब्लू डॉट एच एम के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 एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू सफ्टवेयर डिप्लोमा हार्डवेयर डिप्लोमा नेटवर्किङ डिप्लोमा अकाउन्टिङ डिप्लोमा वेब डिजाइनिङ ब्याङ्किङ एकाउन्टिङ डाटा बेस प्रोग्रामिङ ग्राफिक डिजाइनिङ सी प्रोग्रामिङ ल्यापटप मेन्टेनेन्स सिप लेबल हार्डवेयर ट्रेनिङ अनलाइन जब ट्रेनिङ फर्म भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गति छात्रवृत्ति परीक्षा मिति दुई हजार श्रावण एकतिस गति जानकारी का लगी कॉलेज ऑफ सॉफ्टवेयर इंजीनियरिंग शाखा कार्यालय रत्नगर टाणी फोन नंबर शून्य छप्पन्न खैरहनी पर्सा फोन नंबर शून्य छप्पन्न पांच भंडारा फोन नंबर शून्य छप्पन्न पाँच पचास रेडियो अर्पण एक सौ हजुर फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यवसायिक विश्रामपछि कार्यक्रम अर्फको चौतारीमा तपाईँ यति बेला रेडियो अर्फ एकछि इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्फन डट कम डट एनपीबाट स्ार सुनिराख्नु भएको छ कार्यक्रम अर्फको चौतारी सदा म आउने गर्थेँ हजुरबासँग आज भने डुल्लुआबाजेसँग आएको छु झन् विशेष रमाइलो भएको हुन त हजुरबाको खैरो पनि खनिरहनु भएको छ डुल्ुआबाजे खतरा रिसाले होइन तरो यो यो यसको नाटक लेखित गराछ नि न कुन कुन यै रिसाले होइन लाजले होइन अनरिटन शमज उसको माया ल मेरो माया त होइन नि होइन उसको उसकोको माया ल हो हजुर यसकी माया ल जानी जानी आए न तिम्रो सीको छेडमा होइन अनि कहिले कहीँ नाति मलाई यो अब दिलोबाजेले बोल्ने समय कति भएछ नि यो छ नि होइन त्योभन्दा अगाडि यसो भन्दैन त यो आफ्नो दिउँ त मैमरी जाउँको पुराउ त भनिदिनु हजुर भए ए यो त हाम्रो पाला खुब्छाले अन्त भन्नु दुईवटा नाति मिलाउन ना सकेनन् होइन आफ्नो दिउँ त मैमरी जाउँ अर्काको पाए लाग्यो होला होइन अब शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपना पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ उखान टुक्काको खेल हुन्छ है आज डुलुवाजीसँग आएको छु मनकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ यो संसार विचित्रको नानी हामीलाई हामीले कति कुरो संस्कृत पढ्यौँ पवन तनयम मङ्गलायत राम लक्षने सीता सहित हृदय बसिने सुरु हो कि हो भुर सुतुर वर नि देवसी थिमै थियो यो हुन प्रजोय भन्ने होइन श्री गुरुचरण गरिबना मैले नि खाएर गाउँ छेउरेको कुरा बिमारी यसो दिन्छ नि फलाएर हो कि त नाना भातीहरू नै सिक्यौँ अब अहिले के भयो अहिलेको जमानाले यो त मागेन के ठिकै छ नाति छ नि त्यसरी कुरो गरौँ कहाँदेखि को हुनुहुन्छ हजुर तारा नातिनी हो भगवान् कति पानी परिरहेको बन्द भयो भण्डारातिर भण्डारातिर पानी परिरहेको छ कि बन्द भयो ए ऐ भर्खरसँग त पानी परेको थियो है भर्खरै त्यहाँ चाहिँ नि डुल् डुल्दै आएको हुन्छ म त डुल्लो के के बाँध्दै गयो जनै पनि हो त जनै चाहिँ लाउँदै ढागो बाँध्दैन तिनी कसै हो ताराजी ए भगवान् नेपाल टेलिकमसँग पनि पुग्नु भएछ <laughs> यहाँ यो टेलिकम कस्तो थाहा छ हामीलाई फोन लाएर गफ गर्यो नि एकचोटि के भएछ दुलुवाजेले फोन गर्ने गफ गरेछन् गफ गर्दा गर्दै त्यो फोन टेलिकमको गडबडीले ठाडे हो अमेरिकाको राष्ट्रपति बाह्रको बाबाबाट अनि उसले भन्दो रहेछ क्या दुलुवाजे मैले त यहाँ साह्रै दुःख पास हो साह्रै बिछट्टै भयो भनेर भन्दोरहेछ उनीहरू बाह्र गोवाले नबुझ्ने है है <laughs> भन्छ त्यो अङ्ग्रेजी भन्दो रहेछ नि के वाट यु के टेल एबाउट कि के किन के भनिस् भन्दो रहेछ क्या म जान्दिनँ है अङ्ग्रेजी <laughs> त्यसरी बढाएको भने भनिदिन्छ लास्टबाट सुन्दा सुन्दा सुन्दा बढाएको मामालाई ज्याकदम जाने टेन्सन भइसकेपछि बब्बा नेपाली जस्ता महान् कोही हुनुहुँदो रहेछ नेपाली गएर मैले बुझिनँ भनेर है अनि त्यही भएर त्यो दिनबाट चाहिँ बढाएको मामा चाहिँ दुर्वामा को हो दुल्लो बाजेलाई यस्तो चाहिँ नबुन्ने <laughs> आवाज दुल्लोबाजेलाई कसरी फर्काउँछन् <laughs> त्यो दुलुवाजेलाई चाहिँ साह्रै भेट्ने इच्छा छ भनेर जुन का <laughs> अनि त्यहाँको त्यो अमेरिका स्थित नेपाली राजदूतावासबाट पनि <laughs> एकचोटि <शली> फोन आएको <laughs> थियो भन्छ हेर हो बराकोमामा मलाई चाहिँ यदि दुलुवाजे चाहियो हो भने दुलुआबाजे दिदी भनेर अमेरिका जाने मान्छे हो होइन बराकोमामा चाहिँ दिबी भनेर नेपाल आउनुपर्छ अनि दुलुवाजै भेट्नुपर्छ गलत भन्ने नातिमा होइन गलत भने घरिू भएको छैन अपराध भगवान्को बालाबाट सुरु भएको अब अहिले चाहिँ के भन्छ नेपालीहरूले ने? नेपालको नेता एउटा अब अस्ति नै हाम्रो सुशील कोइराला चाहिँ गयो नि भारत हेर्दा भारतको शरणमा गयो भन्छन् क्या नेपाली जनता कुरो नबुन्ने किन कुरो नबुन्ने अहिले भन्छु पछि बोलाउँछु हजुर नमस्ते कहाँदेखि को बोल्दै हेर्नुहुन्छ एकछिन एकछिन यो कुरो ज्वाडा बोल्ने हाम्रो सुनिता नातिनी ऐक्या हो डुलुवाजेले नचिन्ने कोही छ यहाँ मान्छे अनि सुनि त नातिनी धागो भन्दै आएको डुलुवा बाजेको हातबाट धागो बाँध पैसा दिनुपर्छ भागे हो क्या भर्खरै त्यसरी सुख पाइन्छ अहिले आउँछु भयो भर्खरै धागो भन्न कसोबा जिस्काको आउदिन आउन त डुलुवा बाजेको हात बाटोमा धागो बान्न पाउने मान्छे नि ज परीक्षितले भनेको कुरो सुनिताजी कार्यक्रममा आउनु भएको छ कार्यक्रमको बारेमा त तपाईँलाई थाहा छ के अरे होइन एउटा उखान टुक्का राखिहाल्यो है त आफ्नो छोरी नखर माउली पछाडिको भाग के होला छोरी, आज़े। आज़े <laughs> गीत गयी, गीत गयी छोरी के त्यस्तो हिड गीत छैन आफ्नो छोरी नखरमाउली पछाडि के होला त्यस्तो लो चाहिँ लो लादिनी ठ्याक्कै आउन आउनु लाग्यो जस्तो पनि सुन्दा जी होइन नि हौ होइन होइन अरे कम्प्युटरले भन्नुभन्दा अगाडि जुल्लोबाले होइन भने होइन त्यो होइन भने यता फोनमा सोधिरहेको छ यता होइन भने यता होइन भने एकछिनै ए फोन राख्ने हो एकछिन ल यता फोनमा होइन भने यता के के भने नातिनीले अर्को <laughs> हप्ता फेरि प्रयास गर्नु होला अहिले भने सुटिन्छ नमस्कार नाति फोन बन्द गरी एकछिन है ए नाति कता आवाज केही नै आएन अहिले ठिक छ त्यो हो भने अहिले कुरोबाट लाएको नि अब नेपाली जनताले नेपालका नेता चाहिँ नि अलिकति भारत जाने बित्तिकै थोरै घटाउनु नाति त्यो भारत जाने बित्तिकै जनताले के भन्ने ए भारतको शरणमा गयो अरे तु शरण पर्खु भन अरे है दोष यहाँ नेताको होइन क्या भगवान्को बालादेखिको ल ल गौतम बुद्ध नेपालमा जानु है हो तपस्या गर्न भारतको गया किन जानु पर्यो भारतको गया किन जानु पर्या नेपालमा तपस्या गर्ने ठाउँ थिएन त्यही त भन्ने होला भने आ चितवन चाहिँ पुरै चाहिँ ऋषिमुनिहरूको तपोवन हो अरे उहाँमा oh, तपस्या गर्ने ठाउँ oh. अरे गौतम बुनिलाई तपस्या गर्न भारत किन जानु परे oh, दोष गौतम बुद्धको अहिले oh. ऊ भारतमा गएर तपस्या नगर्दै आज भारतले बुद्ध हाम्रो भन्न सक्थेन हो कि होइन अब राजा जनकले सीता छोरी जन्माएर त्यो भारतको रामलाई किन दिनु पऱ्यो फेरि होइन दशरथको छोरी होनकले त्यो दशरथलाई समी बनाउने किन पऱ्यो नेपाललाई के त थिएन नि राम बराबरको के भने होइन कम से कम नेपालमा त्यत्रो जाने माने कृती छोरी छोरी सीता जन्मिसकेपछि त्यो भारतको रामलाई दिनेको छ नि अमेरिकाको रामलाई के हुन्थ्यो आज कमसे कम अमेरिकाको शसिराली नेपाल हुन्थ्यो कि हुन्थेन अनि ससिरालीले कति माया गर्छन् मान्छेले विदेश गायो भने नि चारवटा मोबाइल ल्यायो भने तिनवटा सशिराल ल्याउनु दिन्छन् एउटा घर आन्छन् त्यस्तो भइजामा अहिले हामीलाई थाहा होइन हो कि होइन अनि अमेरिकाले विकासको चाहिँ बुटी ल्यायो भने नि तिनटा नेपालमा पठाउँदै एउटा हुन्थे राख्थ्यो नेपाल कति अगाडि बढ्थ्यो उबेलामा बेलामा राजा जनकले कुद्याइदिएको भए <laughs> आज चाहिँ हामी नेपाली यसरी गरी भनेर भन्नु पर्थ्यो <laughs> नि के के गर्दैन करियो हजुरबाको खर गर्ने अहिले देशको खैर गर्न थाले यो अहिलेको यो, यो गाउँ उखान टुक्काको यो पछाडिको भएको पनि भनिदिनु पऱ्यो ए कति छ अहिले त्यो एउटा कुमार पस्नेदी केले गीतेका छन् ए हुन्कै छोरी त दिउने हामलाई के को दोष अब आफ्नो छोरी नक्कर माउलीलाई पर्ने बेला भयो आज विजेताको कतिजना मिला नातिले मिलायो आज आज पाँचजना नाति नाति नआएको मध्ये एकजना आएको झुकेर आएको झुकेर नातिले भगवान् यो हर्क नाति जात्रै गर्यो भगवान् अब त्यो पुरस्कार लिएर हामीलाई यहाँ पनि भाग लगाउनु पर्छ यहाँ लतरा भाग लगाएन नि उतै जान्छ भने ल हर्कबाद्र सुनेर जी चाहिँ आजको विजेता हुनुभएको छ एउटै राजले भन्यो अहिले एउटै हो यहाँ अङ्ग्रेजी उयो हो इङ्लिस मैले भने त ऊ बेला हामीले यो संस्कृत किन सिकायो के त्यो बेला कम सेक सिकायो है अहिले मैले उनीहरूले पिजेटमा झुक्किनु पर्थ्यो ढिलो भयो भइसक्यो अनि जाँदा जाँदै चाहिँ मैले चाहिँ मङ्गलवाद चाहिँ सुनेन भने कसरी चाहिँ यो कसैको सार्थकता आउँछ मङ्गलम भगवान् विष्णु मङ्गलम गरेर छोजा मङ्गलम कुण्डली काक्षाय मङ्गलाय तनो हरि नारायण स्वा हेलो आज हर्गबहादुर सुनारजी चाहिँ विजेता बन्नुभएको छ राजन चेपाङजी भो रमण वागले भो तारा पर्चा आउनुभयो सुनिता ढकल आउनुभयो अनि कति साथीहरू आउने प्रयास गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद दिनेसम्म रेडियो अर्को एक सौलो पाँच सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो डट कम साथ दिनुभयो सुनेर साथ पनि धेरै धेरै धन्यवाद मनकाउने फ्यान्सी स्टोर्स पुरस्कारको व्यवस्था गरिदिनु भयो तपाईँलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्छौँ हाम्रो आवाज तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर राजपोर्टलाई पनि हृदयदेखि नै धन्यवाद दिँदै भोलि गाई जात्रा विशेष कार्यक्रम छ एघार बजेदेखि चार बजेसम्म ल है भोलि एकदम रमाइलोसँग एघार बजीदेखि चार बजीसम्म विशेष छ होइन भने कार्यक्रम हरफको चौधार बाजुआ बाजे र म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुटिन्छौँ अब तपाईँ हाम्रै बजार बकुलहर तै लवश्यक संपूर्ण सामान को लगी बजार चाहू पर्ने झंझट लाई मुक्त करना काटर फैंस इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लीनर्स साइकल स्टोर्स होटल बोटिक कुर्ता साड़ी गिफ्ट आइटम पूजा सामग्री लेडीज टेलर्स बेबी साइकिल वाकर झोलुंगो लगायत अन्य पसलन प्लाजा में खुलि सके साथ में व्यवसाय शुरू करना चाहने महानुभावर का अब कहीं सटर भाड़ा में रहे जानकारी कराइक पर्याप्त पार्किंग खाने पानी 10 फीट चौडाईको प्यासेज पैसे संपन्न के मोबाइल अंठानब्बे चार पचास अस्सी पांच बहत्तर अंठानब्बे चार पचास उन्न पचास दुई सी साथ ही हमी कहाँ हेल्थ क्लब को सुविधा छाइम अहिले अंसो को दुई यस इस अर्फर्ड सैमसेक को साथ में की रियम सुलभ र प्रभावकारी स्वास्थ्यको विशेषको दैनिक जनरल मेडिसिन पेट छाती मुटु रक्तचाप तथा मधुमेह किनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट तथा नशा सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा पशुति रोग सेवा साथै भिडियो एक्सरे, एक्सरे, एक्स सेवा 24 घन्टा से एम्बुलन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा